नमस्कार म कल्पना भट्टराई नेपाल चौतारीको यो अंकमा तपाईँलाई स्वागत छ नेपालमा दुई सालमा घरेलु हिंसा सम्बन्धी ऐन आएको छ घरेलु हिंसा ऐन आइसकेपछि यसको प्रभावकारिता कस्तो छ अनि घर परिवारमा विभिन्न वाहनामा हुने हिंसाको स्थिति कस्तो छ त भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित हुनेछ नेपाल चौतारी यति बेला तपाईँ देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो वेबसाइट डब्लुडब्लुडब्लु डट एफएन डट ओआरजी डट एनपीबाट पनि सुनिरहनु भएको छ कार्यक्रम सुनिरहदा तपाईँलाई पनि यस्तो भन्न पाए हुन्थ्यो भन्ने त लाग्न सक्छ यदि त्यस्तो हो भने कुनै धक नमानी मोबाइलबाट म्यासेज पठाउनुहोला म्यासेज गर्नको लागि मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी एकज दिएर आफ्नो नाम र ठेगाना लेख्नुहोस् अनि आफ्ना कुरा लेखेर हामीलाई पाँच पाँच पठाउनुहोस् अब चाहिँ चुरो कुरोतिर ओरेक नेपालको तथ्याङ्कमा दुई हजार चौसठी साल असारदेखि दुई हजार पैँसठी साउनका बीच सात हजार दुई सय छत्तिसवटा घरेलु हिंसाका घटनाहरू बाहिर आए हेर्नुहोस् त यति धेरै हिंसाका घटना अब ती घटनाहरूमध्ये पनि तिहत्तर अर्थात् पाँच हजार घटनाहरू महिला हिंसासँग सम्बन्धित थिए यसै गरी एघार प्रतिशत घटना यौनिक 9 प्रतिशत घटनाहरू बलात्कार 4 प्रतिशत हत्या र तिन प्रतिशत चाहिँ चेलीबेटी बेचबिखन सम्बन्धी घटनाहरू थिए मैले यो कुरा भनिरहँदा तपाईँहरूको दिमागमा पनि एउटा कुरा त पक्कै आयो होला सबैभन्दा बढी महिला हिंसा त घर परिवारसँग सम्बन्धित पो हुँदो रहेछ एउटा उदाहरण सुनाउँछ तपाईँलाई सिन्धुलीको एउटा परिवारको श्रीमान श्रीमती पटक पटक कल हुने यो थियो। यो कुरा सुनौ न तिन्धुली रातो माटोको एउटा वैद्य परिवार रातो माटोले लिपेको तिन तले घरमा बस्छन् यो घरका श्रीमान श्रीमती बिच दिन झगडा पर्छ झगडाको मुख्य विषय बन्छ खानेकुरा अर्थात माछा मासु खाने र नखाने जन्मेदेखि अहिलेसम्म मासु नखाएकी टंकमाया वैद्यका श्रीमानलाई छाकै पिच्छे मासु चाहिन्छ चा। 45 वर्षको वैवाहिक सम्बन्धमा यही नै झगडाको मुख्य कारण बनिरहेको छ श्रीमती टङ्कमाया भइदियो व्यवहार राम्रो गर्नुपर्छ नगर्नु भन्दाखेरि मान्नु भयो होइन तपाईँ मासु नखाने तपाईँको श्रीमान चाहिँ खाने होइन खाने अनि मैले चाहिँ अब सधैँ दङ्गिया घुर्की भयो भने मैले कन्ठी बाँधेँ होइन अनि कन्ठी बाँधेपछि झन् चरको बेठा भयो उसलाई रिस अनि जता गए पनि रिसाउने घर बसे पनि रिसाउने बाहिर हिँड्ने पनि रिसाउने तपाईँको श्रीमानसँग विवाह हुँदा चाहिँ उहाँलाई थाहा थिएन कि तपाईँ साकारयो भने थाहा भइकन नै बिहे गरेको होइन पहिला पहिला पनि बेला बेलामा परिरहन्थ्यो पढे पनि सहाइन्थे आफूले त्यहीँ अलिक काम गर्न हाक गर्नु सकिन्थ्यो होइन अब त बुसकाल भयो सबैलाई रुजाउनु सक्दैन नि त श्रीमानलाई धेरै मासु मासु खान मन लाग्थ्यो खानुहुन्थ्यो अनि तुलै बनाइ पनि गरिदिएको थियो कन्ठी बाँध्दाखेरि पनि अब उहाँले फुटाइदिए पनि मैले तारिदिन्थेँ बनाइदिन्थेँ होइन त्यसरी अब जरा गए पनि झगडा हुने हुने अनि नखानु परे पनि झगडा गर्ने अनि जुवा तास पनि खेल्ने नि अहिले पुरा पछिको झगडा चाहिँ जहाँ खाएर नि जुवा तास खेलेर नि झगडा परेको नि मासु खाना गरेको आग्रह नमान्दा टङ्कमा धेरै श्रीमान कुटाई खानु श्रीमान ने हिंसा गांव में मेलमिलाप केन्द्र समझ प मिलापत्र कराइ तर श्रीम आनी बानी बदलि श्रीमान गोपीकृष्ण बैद्य मासु सुनालाई घिन मान्थ्यो अनि उहाँबाट चाहिँ मनमराउ हुन्थ्यो तपाईँको श्रीमतीले बनाइदिएन भनेर त्यही हो पहिलादेखि खाएपछि हो थाहा भएर पनि दियो मासु मजाले खान ठाउँ थियो गर्ने व्यवहार त नि बनाएर टुएर खुवाउनु पर्यो श्रीमानलाई मेरो कमी व्यवहार ठुलो छ हेर्नुहोस् जहीँ छोटी नाची नाचना आउँछ त्यो टुरा बनाएर खुवाउनु पर्छ अब उसले त्यो जुठो भाँडा सुठो भाडा हार झिरेन भने अरू मान्छे ल्याएर लाउँछ घरमा स्वास्नी भए म आफै तिपेर म गर्थेँ त सुनलाई घिन मान्ने हेँ त्यहीँ निक्लै उन्न खानलाई हामीले घर लागेको छैन फेरि त्यस्तै घिन मान्छे त्यहीँ भन्यो भने फेरि साक्षमै जटिल अवस्था थियो नि उहाँ अब उहाँ धेरै पिता खानु भयो पेट दुख्यो भनेर रुनु भयो कराउनु भयो अहिले जसुकै होस् मरेन मरोस् जेसो होस् उहाँ माथि धेरै कुटपिट हुन्थ्यो घरमा त्यो दिन धेरै नै भयो सायद हामी नगएको भए किन हुन के हुन्थ्यो त्यहाँ घटना नै हुन्थ्यो एघार महिना अगाडि हो योभन्दा पहिला पहिला धेरै हुन्थ्यो भए पनि त्यो दिन चाहिँ धेरै भए हामी त्यहीँ गएर छुट्याएको नै हामीले हो झन्डै एक वर्ष अघि चाहिँ श्रीमानसँग सम्बन्ध विच्छेद गर्न खोज्नु भएको थियो अनि गाविस दिनु गएर सचिवलाई कति सम्झनु लायो अनि सम्झिनु भएन अनि तपाईँहरू चाहिँ छोड नै गर्ने भनेर कसरी पुग्नु भयो छोडपत्र गर्ने भने अब त्यस्तै झगडा हुना हुँदै त्यस्तै बेलामा भएको आयो त अब पुर्थदेखिको भनौँ न बिहा गर्दादेखि नै भनौँ न अब त्यस्तै पहिल्यैदेखि नै त्यस्तै भइरहेको थियो अब त्यस्तो गरेर कुट्नु भयो धेरै कुट्नु भयो होइन मलाई साह्रै दुःख भयो होइन अनि म माइटो आएर बसेको थिएँ माटो पनि म बस्नु सकिनँ नसकेपछि म यताउता कता जाउँ कता जाउँ भन्यो सचिवले गाली गरे मलाई होइन म माथि बहिनी कहाँ बसेँ अनि यो बहिनीले भन्छ यहीँ बसो भन्दा म बसेन म चाहिँ माथि कान्छी बहिनी थियो बहिनी कहाँ बसेँ तपाईँले आत्महत्या पनि गर्छु भनेर कतिपटक प्रयास पनि गर्नु भयो होइन गर्दा गर्दा नभएपछि साह्रै दुःख लागेपछि के हुन्छ के हुन्छ होइन के गर्छु के गर्छ मनमा के हो नि बाँध्नु उपाय नभएपछि त्यस्तो पनि भयो भने न त त्यो पनि हुने थिएन नि के गर्ने के गर्ने भने बाँध्नु गाह्रो भनेर अनि मरिदिन्छु भने यस्तो नि हुने कि झरो फरो त भइहाल्छ त्यतिखेर अब रातपरिको भागु बोक कुटिएको आफूले टुखो आएर माइती बसेँ सजिव बाबुको छोरोले भनेर नकुटौँ बुढकाल भयो यस्तो नगरौँ भज हजुरआना भनेर भने ठिकै छ के गरेर हुने हो फोन गरेर छोरालाई जिगाएर अनि छोरो राखेर अनि मपट्टिबाट साथी उहाँ भाइ भान्जा राखेँ त्यस पछाडि अनिखेरि भान्जा राखेर अनि त्यस्तै मिलमिला गऱ्यो छोराले भने हामीहरूको नराम्रो हुन्छ मा सकेसम्म मिलेर बस्नु भने हामीले लौट भनेर मिलेरै बसिहाल्छ अब यहाँबाट बुवा मिलेन भने मै ल पाल्छु बरू मै राख्छु भनेर छोराले भनेँ अनि उहीँ लगेर चाहिँ अनिखेरि भन्दाखेरि भएछ उहीँ मिल्नु उहाँको श्रीमानलाई सम्झाउन कतिको गाह्रो भयो बुझ्दै नबुझ्नु अब यसै गरी चर्केर हिँड्नु हुन्थ्यो अनि पछि सम्झाउन सम्झ छोराले हामीले भन्यो छोराले नै धेरै सम्झाउनु भइसकेको थियो अब के भन्नु अब योभन्दा अब पछि अब फेरि पनि त्यस्तो नहोस् भन्ने मात्रै छ कि अन्त अब त्यसरी भए पनि अब तिमीलाई केही पनि दिन्न मेरो झण्डै पाँच दशकदेखि श्रीमानबाट मानसिक र शारीरिक हिंसा खेप्दै आएकी टङ्कमायाले कैयौँ चोटि आत्महत्या समेत गर्न खोज्नु भयो उहाँलाई हिंसा सहेपछि घर परिवारका कुरामा मिलापत्र गर्दै जानुपर्छ भन्ने सोचाइले उहाँलाई कानुनी सहारा लिएर लड्ने डह्रो आँट पनि छैन नेपाल चौतारीका लागि सिन्धुलीबाट फर्केपछि काठमाडौँबाट म निशा राई ओहो वर्षौँदेखि हिंसा खेपिरहेकी सिन्धुलीकी यी महिलाको कुरा सुन्दा त मैले मेरै छलछिमेकमा हुने यस्तै घटनाहरू पनि सम्झेँ जसले हिंसा भएको कुरा खुलेर भन्न सक्दैनन् अनि उजुरी गर्न पनि सक्दैनन् कतै तपाईँ पनि यस्तै हिंसाको चपेटामा त हुनुहुन्न हिंसा गर्नु अपराध हो अनि हिंसाबारे नबोल्नु पनि हिंसालाई बढावा दिनु हो श्रीमानले गरेको हिंसा सहदा सहदा आजित भएर सम्बन्ध विच्छेदका लागि उजुरी दिन आएकी एकजना महिलासँग सहकर्मी अभिमन्यु निरविले गर्नुभएको कुराकानी अब तपाईँलाई सुनाउँछ है त के भएको थियो तपाईँको घरमा यहाँ आउनुभयो मेरो विवाह पछि मेरो छोरा भयो अनि छोरा भएपछि मेरो श्रीमानले अर्को श्रीमती लिएर आयो अनि त्यसपछि मलाई पिट्ने दबाब दिने गर्न थाल्नु भयो जुन बिहे भयो तपाईँहरूको त्यति बेलाको सम्बन्ध चाहिँ कस्तो थियो एकदम राम्रो थियो उसले पनि एकदम माया गर्थ्यो पछि खोइ छोरा भएपछि चाहिँ के भएर हो उसले अर्को लिएर आयो माघे विवाह हो हाम्रो मात्रै मेरो काठमाडौँ एकदम घरमा आउने टर्चर दिने रासन पानी नै नहेर्ने लिएर आए पनि हेर्न त हेर्नु भएको थियो अलिअलि हुँदा हुँदा अहिले छोड्नुभयो बित्तिकै त्यो त भनेको थिएँ किन ल्याउनु भयो म अहिले तपाईँलाई के गरेको थिएँ मेरो के गल्ती थियो तपाईँले यसरी किन अर्को चाहियो भनेर सोद्धा मलाई ल्याउन मन लागेँ लिएर आएँ भन्नुभयो लिएर आए पनि मलाई थाहा नपाउनु चाहिँ एकदम पहिलाकै जस्तो व्यवहार गर्नुहुन्थ्यो थाहा पाउनु भयो नि थाहा पाएपछि चाहिँ अनि त्यसपछि चाहिँ कुट्ने आउने घरमा आएर दबाब दिने त यस्ती म हेर्दिन जेसी के गर भन्ने कुट्ने जाने गर्नुभयो जुन छोरा छ नि अहिले चार वर्ष भयो छोरालाई चाहिँ कस्तो व्यवहार गर्नुभयो छोरालाई त हेर्न त अब आइसी माया त गर्नुहुन्छ तै पनि हेर्नु चाहिँ हुन्न तपाईँलाई कुन बेलामा लाग्यो अब म यो घरमा बस्न सक्दिनँ मैले छुट्टिनु पर्छ भन्ने कुरा चाहिँ कुन बेलामा लाग्यो पहिला पहिला त आस्था लाग्थ्यो अब एउटा छोरा हो म जसरी नै पाल्छु मेलापात हुन्छ कि जे गरेर नि म सक्छु म ससेन्सु म पाल्न सक्छु भने अब जब मेरो छोरा स्कुल जान थाल्यो त्यसपछि त स्कुलमा त अब फीहरू आउँछ गाह्रो भयो कि अब मेलापातले त गरेर त दिन सकिँदैन तिन सकिँदैन साह्रै गाह्रो हो अब चाहिँ म कति सहनु त्यसको दबाब मलाई कति पिठै खानु अब चाहिँ सक्दिनँ बस्ने भनेर नै छुट्टिँदा हो तपाईँले छैन मैले पढेको छु इलेभेनमा पढ्दै थिएँ अनि विवाहको तपाईँलाई अहिले के लाग्छ मैले ला पढेको भए चाहिँ अलिकति राम्रो हुन्थ्यो होला भने के लाग्छ त्यस्तो त लाग्छ अलिअलि पढेको भए राम्रो जब पाउँथेँ राम्रो हुन्थ्यो छोरालाई पाल्नलाई आँट आउँथ्यो अब श्रीमानसँग छुट्टिनको लागि यहाँ प्रोसेस गर्दै हुनुहुन्छ कस्तो लागिरहेछ सा प्रोसेस साँच्ची नै छुट्टी नै नै भनेर हजर छुट्टिने अब तो गारोह भाई अत्याचार ही भो ठाव में बस्ने न सब न सासू ससुर न श्रीमान हेने साहे दबाब सदैं कुटेई पिटेई कति खान् अब छुट्टे बरू एक्लो जिंदगी भन न छोरा कमाई कर खानदी सकु नहीं आँटे काम खोजी अब काम पाएस तो सजील होालना उक्सु मेरे छोरा एटाई म जसरी पाल् भर आँटे आपने श्रीमती हूँ अर्की बिहे करने युष आफ्ना श्रीमानले कान्छी ल्याएर कतै राखेको सुन्दा उहाँलाई कस्तो भयो होला फेरि कानूनले बहुविवाहलाई अपराध भनेको छ अनि दोस्री श्रीमती भित्राउने श्रीमान उपर उजुरी दिएर न्याय पाउन सकिन्छ हिंसा हुने अरू पनि कारण छन् भन्ने त तपाईँलाई थाहा छँदैछ सानो सानो घराएसी न्युददेखि दाइजोको चलन लगायतले महिलालाई घरबार विहीन पारेको छ रुँदै सडकमा पुग्नुपर्ने अवस्था आएको छ तर रोएर होइन लडेर हिंसा विरुद्ध आवाज उठाउन सकिन्छ बोले जस्तु सजिलो काम कर हिजोसम सिराहा गोलबजार की एक महिला श्रीमान को हिंसा सहने पक्ष में हो तर आज वहांसा को विरोध में आवाज उठा सहकर्मी जयंत ठाकुर ने कुरा सुना श्रीमान अन्य सदस्य को फाली सकते थे समाज का मलाई हरूले मलाई अस्पताल पुर्याए। पी गल पुर्यानीत रूप भागी मेरे श्रीमान तुम बिहे मको बीहे मेरा एवटी छोरी मानु छ महीना भयो, श्रीमान पहाडी मुलकी एउटा पाँच सात लाख रुपियाँ दाइजो लिएर बिहे भएको थियो पछि पचास हजार मात्रै बाँकी थियो मेरो बुबाले दस पन्ध्र हजार पठाउँदै भयो जब उनीहरूसँग पनि सकियो त्यसपछि मलाई पठायो रुपियाँ लिन म गइन त्यसपछि उनीहरूले खुबै पिटे मलाई बने पसी दाई कारण पनी हो, हो दाई मेरो छोरी ये छोरी भिटे गांव में खुबी हल्ला तर बिना प्रमाण को घर का मैं खाना सिराहा जिला अदालत गए गावि में मिलापत्र छपटक छलफल भेज पनि गए प्रहरी त्यहीबाट अहिले मुद्दा चलिरहेको छ गाविसमा पनि मिलेर आउनुभयो प्रहरीमा जानुभयो त्यहाँबाट पनि मिलेर आउनुभयो तै पनि तपाईँलाई उनीहरूले यातना दिइराखेका छन् तपाईँले फेरि गएर भन्नुभयो गाउँ विकास समिति र प्रहरी चौकीमा चाहिँ फेरी ग्रीम्छे अब मैला मैं संबंध विच्छेद मीर्सु तर मैं राख विच्छेद सब मिले बस मैं मेरो सबै घर गहना उनीहरूले नै खोसेर लिए राखेका छन्। उनीहरू मलाई घरबाट निकाल्न चाहन्छन्। बिस्तारै बिस्तारै जग्गा बेचेर उनीहरू यहाँबाट बाहिर जान चाहन्छन्। तपाईलाई तपाईको घरमा सासु ससुरा श्रीमान जेठानी मिलेर यथार्थ न दिइरहेका छन्। तपाईमाथि घरेलु हिंसा भइरहेको छ। तपाईलाई थाहा थियो ऐन कानुन अनुसार तपाई मुद्दा लड्न सक्नुहुन्छ भनेर। अ मलाई थाहा थियो अलिअलि घरेलु हिंसा हुँदा मुद्दा लड्न सकिन्छ भन्ने थाहा थियो। मलाई उनीहरूले नै सोधे तपाईँ के गर्नुहुन्छ भनेर तपाईँलाई जे विचार हुन्छ त्यही गर्छौ भनेर भनेका छन् मैले भने अब म सहन सक्दिनँ अब म मुद्दा नै चलाउँछु मेरो भागको जग्गा दिउन छोरीको जन्म दर्ता बनाइदिउन् मेरो बुबा आमाले मलाई दिएको थियो त्यो मलाई दिए पुग्छु मेरो बुबाले नै भनेर मैले घरेलु हिंसा सम्बन्धी मुद्दा दिएको यो तपाईको तपाईको बुवाले कुरा मलाई यदि सम्बन्ध विच्छेद गरे मात्रै जीविको लागि ला खर्च दिन्छु भनेर नत्र म दिन भन्नुहुन्छ तपाईना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी तपाईँसँग घरेलु हिंसा विरुद्धको ऐन आइसकेपछि महिला हिंसामा आएको फेरबदल बारे कुराकानी गर्दैछौ यति बेलासम्म कार्यक्रम सुन्दा त केही भन्न मन पक्कै लाग्यो होला नि तपाईँलाई या तपाईँले पनि मेरो गाउँघरमा यस्तै घटना छ भनेर सम्झनुभयो होला त्यसैले तपाईँको कुरा लेखेर हामीलाई एसएमएस गर्नुहोस् मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर नाम र ठेगाना लेख्नुहोस् अनि आफ्ना कुरा लेखेर हामीलाई पाँच पाँच पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ नेपाल टाइप गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस् तपाईँका कुरा हामीलाई सोह्र साठी शून्य एक तिन चार पाँच छ सातमा जुनसुकै बेला रेकर्ड गराउन सक्नुहुन्छ यसमा फोन गर्दा पैसा लाग्दैन घरेलु हिंसा विरुद्धको ऐन दुई हजार छैसठीको प्रभावकारिताको बारे चर्चा गर्दैछौँ हामी यो ऐनले के भन्छ भने यदि तपाईँ आफै वा अरू छरछिमेकमा कसैमाथि घरेलु हिंसा भइरहेको छ भने तपाईँले नजिकको प्रहरी कार्यालय महिला आयोग अथवा गाविस नगरपालिकामा उजुरी गर्नुहोला उजुरी चाहिँ लिखित पनि गर्न सक्नुहुन्छ मौखिक पनि अर्को एउटा तथ्याङ्क सुनाउँछु तपाईँलाई ओरेक नेपालको पछिल्लो एक वर्षको तथ्याङ्कमा भएका महिला हिंसाका घटनाहरू मध्येमा एक सयजनामा अस्सीजना महिलाहरू आफ्नै श्रीमानबाट पीडित हुन्छन् र एक्काइसजना महिलाहरू परिवारका सदस्यबाट पीडित हुन्छन् जिन्दगीको यात्रा सँगसँगै गर्ने बाचा गरेको मान्छेले त्यति धेरै पीडा दिन्छ भने कसरी सँगै हिँड्न सकिन्छ अनि जीवन बिताउन कसरी सकिन्छ तिनै नजिक भनिएका व्यक्तिहरूको विरुद्धमा उजुरी गर्नुपर्ने दिन आउँछ त्यसकै लागि त हो कानुन बनेको घरेलु हिंसा विरुद्धको कानुन बनिसकेपछि कतिले यसको प्रयोग गरेका छन् त हामी पनि बुझौँ न सहकर्मी अभिमन्यु निरविवीले बारेमा बा अधिवक्ता पुण्यशिला दवाडीसँग गर्नुभएको कुराकानी सुनौ कस्तो छ भने अब घरेलु हिंसाको ऐन आइसकेको छ तर हाम्रो जुन अब मैले कुरा गर्दा चाहिँ मसँग आउने जुन क्लाइन्टहरू हुनुहुन्छ चा। उहाँहरू चाहिँ त्यो ऐन अन्तर्गत चाहिँ जान त्यति चाहनुहुन्न घरेलु हिंसा भएर आइसकेपछि फेरि त्यही व्यक्तिसँग बस्न अथवा त्यही ठाउँमा गएर बस्न उहाँहरूलाई सहज हुँदैन भन्ने उहाँहरूको मानसिकता छ र जसले गर्दाखेरि उहाँहरू अंश लिएर चाहिँ छुट्टै जाने भन्नुहुन्छ होइन जसले गर्दाखेरि हामीले चाहिँ अंशभन्डाको महल अन्तर्गत अब उहाँहरूको अंश मागिदिनुपर्ने हुन्छ होइन र कतिपय अवस्थामा होइन म माना लिएर छुट्टै बस्छु अहिले मलाई अंश चाहिँदैन लाई तलब दियोस् मेरो छोराछोरी पढाइदियोस् त्यति भए पनि पुग्छ भन्नुहुन्छ उहाँहरू चा। माना चामल माग्नुहुन्छ चा। र ऐन आइसकेका आए छ जाउँ न त तपाईँहरू यो ऐन अन्तर्गत जाउँ भन्दा होइन यो ऐन अन्तर्गत गरेर मैले के पाउँछु र उसले सजाय पाएँ नि मैले केही पाउँदिनँ मेरो छोराछोरी पढाउनु पर्छ त्यस ऐन अन्तर्गत जाँदिनँ मलाई त अंश र माना चामल भन्नुहुन्छ अलिकति यो ऐनको प्रभावकारीतामा चाहिँ अलिकति औँलो उठाउने ठाउँ आएको छ कि किन यो ऐनमा कमी कमजोरीहरू उसलाई दिने सजाए उसले पाउने जुन सजाएछ पछिबाट गएर त्यहीँ बस्नुपर्ने अवस्था आउन सक्छ भन्नाले तन यो एउटा कारण त के हो भने अहि जति पनि हामी कहाँ दिदीबहिनीहरू आउनुहुन्छ उहाँहरू हिंसाको यति चरम सीमामा पुगेर आउनुहुन्छ कि सुरुवातमा उहाँहरू आउनुहुन्न घरभित्रको समस्या मतलब किन घरको कुरा बाहिर ल्याउने भनेर उहाँहरू हिंसालाई सहँदा सहँदा गरिरहनु भएको हुन्छ होइन अनि त्यो अति पुगिसकेपछि उहाँहरू यति त्रसित हुनुहुन्छ कि फेरि त्यही ठाउँमा गएर हामी बस्न सक्दैनौँ भनेर अनि दोस्रो कुरा भने के हुन्छ भने यो घरेलु हिंसाको ऐनले चाहिँ के भन्छ भने चार ठाउँमा उजुरी दिन सकिन्छ भन्छ होइन एउटा चाहिँ नजिकै स्थानीय निकाय अनि दोस्रो भनेको नजिकैको प्रहरी भनौँ प्रहरी कार्यालय तेस्रो भनेको महिला आयोग र चौथोमा अदालत छ भने त्यति गइसकेपछि त्यो ऐनले पारिवारिक समस्यालाई किन बृहत्तर बनाउने भनेर त्यसमा मेलमिलापको एउटा प्रोभिजन राखेको छ मिल्न सकेसम्म मिलाएर पठाउने भनेर यी चार सेक्टरले मिलाउने कोसिस गर्छ र मिलाउन नसकेको अवस्थामा मात्र त्यसपछि अदालतमा रिफर गर्ने होइन अनि त्यो भएको कारणले हाम्रो जति पनि पक्षहरू मैले भने चरम सीमामा हिंसाको चरम सीमा पुगेर आउने हुनाले उहाँहरू मिल्न चाहनुहुन्न होइन अनि दोस्रो कुरा सजाय पनि कमी नै छ त्यसलाई त्यति सजाय भएर के गर्नु त भोलि मेरो छोराछोरीले के पाउँछन् त तेस्रो यो ऐनमा क्षतिपूर्तिको व्यवस्था छैन मतलब उसले कम्पेन्सेसन केही पाओस् अथवा बच्चाहरूलाई पढाउनको लागि भनौँ अब हामी आउने महिलाहरू भनेको धेरै नाबालक बच्चाहरू भएको आउनुहुन्छ र उहाँहरूको बच्चाहरूलाई पढाउने के अथवा महिला पनि आर्थिक रूपमा सक्षम नभएको हुनाले घरेलु हिंसामा गइसकेपछि मैले खाने के मेरो बस्ने बास कहाँ त मैले पाउने के भन्ने उहाँहरूलाई चाहिँ त्यो भएको यो ऐन अन्तर्गत उहाँहरू जानु चाहनु त्यसो भए महिला सम्बन्धी छुट्टै खालको कानुन नभएकै अवस्था अहिले कानुनै नभएको त भन्न मिल्दैन तर जुन रूपमा घरेलु हिंसाको ऐन आयो यो घरेलु हिंसाको ऐनले अलिकति रिमिडी हुने किसिमले महिलाहरूलाई यो घरेलु हिंसा ऐन अन्तर्गत गएर केही क्षतिपूर्ति पाउने अथवा उहाँहरूलाई सुरक्षित वासस्थानको व्यवस्था हुने अथवा उहाँहरूको जीव सुरक्षा हुने किसिमको कुनै पनि व्यवस्था नभएको र जुन अन्तरिम संरचनात्मक आदेशको एउटा व्यवस्था छ त्यो आदेशको व्यवस्था पनि कार्यविधिगत त्रुटि यति छ कि कसरी माग्ने कुन प्रोसेसमा माग्ने जस्तो अब अन्तरिम संरचनात्मक आदेश त अदालतले मात्र दिने भयो होइन अब ओडामा श्रीमानले फेरि कुट्न आउने अवस्था छ भने त्यो अवस्थामा ओडाले अन्तरिम संरचनात्मक आदेश माग्नलाई के गर्ने त कार्यविधिमा यो ऐन अन्तर्गत यसरी जान मिल्छ भने कार्यविधि हिसाबमा चाहिँ अस्पष्टता भएको कारणले पनि यो ऐन त्यति व्यवहारिक चाहिँ हुन सकेको जस्तो मलाई लागेन अधिवक्ता पुण्य दवाडीले कानुनको प्रयोग गरेर न्याय खोजेर आउनेहरू थोरै भएको बताउनुभयो कानुन अनुसार त हिंसा भएपछि तपाईँले स्थानीय निकाय प्रहरी प्रशासन महिला आयोगमा उजुरी गर्न सक्नुहुन्छ यी निकायबाट न्याय नमिले चाहिँ तपाईँको उजुरी अदालत पुग्छ प्रहरी कार्यालयले त घरेलु र महिला हिंसा हेर्ने छुट्टै व्यवस्था गरेको छ त्यसको नाम हो महिला सेल पचहत्तरवटै जिल्ला प्रहरी कार्यालयमा भएका महिला सेलमा तपाईँको उजुरी लिन महिला प्रहरी नै हुन्छन् हिंसामा परेकाहरूका लागि प्रहरी कार्यालयले कसरी सहयोग गर्छ नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालसँग सहकर्मी गणेश आचार्यले सोध्नु भएको छ महिला रिंसा महिलाहरूले नै राम्ररी अनुसन्धान गर्न सक्छन् महिला व्यक्तिहरूलाई पनि महिलाहरूको बारेमा कुराहरू सहज हुन्छ भनेर हामीले झन् चालिसवटा युनिटहरूमा चाहिँ विज्ञ महिला प्रहरीहरू चाहिँ राखेका प्रशिक्षित महिला प्रहरीहरू छन् अहिले खालको पोलिसी पनि मतलब महिलाहरूलाई सोसियली केयर गर्ने महिला विज्ञानले न्याय पाउन् अन्याय नै समयमै उचित कानुन उपचार पाउन् भनेर महिला हिंसा विरुद्धका अपराधहरूलाई हेर्ने गरेका छ जति महिला तथा बालबालिका सेलहरू छन् प्रहरीभित्र तिनीहरूले त्यहाँ तरिकाले आफ्नो व्यवहारबाट पनि अनुभवबाट पनि भएको हुनाले महिलाले आफूलाई के गर्छ कसरीसँग भन्न सहज हुन्छ त्यो पुरुषसँग हुँदैन भन्ने प्रकारले काम अब आंशिक रूपमा जस्तो तपाईँको के छ भने महिलाहरू छन् तिनीहरूको चाहिँ इन्फ्रास्ट्रक्चर जस्तो महिला सेलको बेग्लै रुम बेग्लै अफिस र त्यसमा महिला भेक्टिनहरू आउँदाखेरि बेग्लै रूपमा बसेर उनीहरूलाई ट्रिटमेन्ट गर्ने उनीहरूसँग काउन्सिलिङ गर्ने कुरा गर्ने कतिपय प्रहरीकालमा त्यो त्यो चाहिँ व्यवस्था छैन किनभने भौतिक सुविधा नभएपछि त्यही प्रहरी जुन मुद्दामा अर्को पुरुष प्रहरीले काम गर्ने रुममै बसेर तिनीहरूको बारेमा तिनीहरूसँग कुरा गर्नुपर्ने अवस्थाहरू कतिपय ठाउँमा चाहिँ अलिकति समस्या छ त्यसमा पनि अब महिलाहरूको लागि बेग्लै गर्नुपर्छ भनेर हामीले चाहिँ अब अहिले त्यो सुरुवात त गरिसकेका छौँ त्योदेखि बाहेक महिला आफै चाहिँ अनफ्रेन्डली छ भन्ने कुरोमा चाहिँ मेरो सहमति कदा छैन तर अझै पनि सुधार गर्नुपर्ने त्यहाँ अझै चाहिँ मतलब भनौँ भौतिक पूर्वाधार दिनुपर्ने बेग्लै खालका त्यहाँ संयन्त्रहरूको विकास गर्नुपर्ने र महिलाहरू आफै पनि हाल ठुज प्रोग्राममा जानुपर्ने र त्यो सङ्ख्या बढाउनु पर्ने विश्व स्तरका पर तालिम प्रोसेसमा त्यो पनि यस्ता अवस्थाहरू पनि छन् तर अब घरेलु हिंसाहरू चाहिँ प्रहरीले मुद्दा चलाउने केस नै नहुने हुनाले त्यस्ता केसहरूलाई मिलाइदिनु पर्ने हुन्छ अनि मिलाउँदाखेरि प्रहरीले मिलायो त्यो अब हिंसामा परेका मान्छेले त अब आफ्नो जसले चाहिँ पीडा पीडकलाई प्रहरीले घडा कारवाही गरिदिँदैस् भन्ने त्यस्तो उहाँहरूको चाहना हुने कानुन सङ्गत रूपमा गर्दाखेरि प्रहरीले चाहिँ मुद्दा चलाउन दर्ता गर्नु भन्दा पनि त्यो गर्ने त्यो दुवै पत्तालाई राखेर मिलापत्ता गरिदिने क्षतिपत्ति छ भने क्षतिपत्ति गराइने उपचार छैन उपचार गराइदिने भन्ने खालको मात्रै कानुन व्यवस्था हो भन्नाले प्रहरीमाथि चाहिँ नि उजुरी लिँदैन दर्ता गर्दैन भन्ने एउटा धेरै आरोपहरू चाहिँ नबुझेर पनि यसरी कुटपिट हुन थाल्यो भने त्यसलाई ज्यान अङ्गमा प्रहार गरेर अब मान्छे गर्ने नै खालको स्थिति छ भने अब अलि अब त्यसलाई क्राइमको रूपमा स्टाब्लिस गरेर अनुसूचितको मुद्दा भन्नाले त्यसपछि मुद्दाले अब श्रीमती श्रीमानको बिचमा झगडा हुन्छ बेलुका रक्षिर झगडा गर्छ त्यस अनि आएपछि चाहिँ उसले फेरि आफै के भन्छ नि होइन उसलाई नसिद्ध र नगर्ने गर्दै हुन्थ्यो यस्तो खालको हाम्रो सामाजिक जुन परिस्थिति सामाजिक अवस्था छ होइन सोच समाजको अब विभिन्न प्रकारले विखण्डित भएको अवस्था छ त्यहाँदेखि यी आम कुराहरूले गर्दाखेरि यस्तो खालको मुद्दाहरू परेन प्रहरीमा कसैले उजुर गरेन प्रहरीको आफ्नो इनिसिएसन चाहिँ के हुन्छ होइन प्रहरीले पनि कस्तो भने प्रहरी पनि कम्युनिटीमा काम गर्ने भएको हामीले त क्राइम प्रिभेन्सन प्रोग्रामहरू हुन्छ प्रहरीको अनि त्यो कम्युनिटी आउटरिच प्रोग्राम स्कुलहरूमा गएर हाम्रो प्रहरीहरूले कुरा गर्छन् अनि कम्युनिटीमा इन्ट्रेक्सन्सहरू हुन्छ त्यसको बेलामा चाहिँ हामी उत्तेजना दिन्छौँ कि तपाईँहरूमाथि भएको अन्याय सहर नबन्नुहोस् अन्याय सहनु भनेको पनि न्यायको विरुद्धमा लाग्नु अन्याय सहनु पनि अब अन्याय सहाउनु हुँदैन भनेर हामीले आफ्नो प्रकारले चाहिँ त्यसरी पनि गर्ने गरेका छौँ हामी प्रहरीले चाहिँ एनजिओ आइएनजिओहरूसँग पनि मिलेर काम गरेका छ र उनीहरूले एनजिओहरूले गरेको गर्ने कामहरूमा पनि हामीले सपोर्ट गरेका छौँ जहाँसम्म महिलाको उत्थानको कुरो अथवा बाल उत्थानको कुरो उमेरको वेलफेयरको कुरोमा उनीहरू मान्छे हुने सवालमा हामी चाहिँ त्यस्ता संस्थाहरूसँग पनि मिलेर काम गर्छौँ त्यसै परिवारका कुनै सदस्यले अर्कोलाई पिट्ने व्यवस्था गर्ने गाली भैजती गर्ने जबरजस्ती यौन दुर्वार गर्ने लगायतका गतिविधिलाई घरेलु भनिन्छ त्यसभित्र धेरै चाहिँ महिलाहरू हिंसामा पर्ने गरेका छन् घरेलु हिंसामा हिंसा बढी जस्तो महिलाहरू परे पनि यसले घर परिवारमा पुरुषमाथि हुने हिंसालाई पनि बुझाउँछ कतै तपाईँ दिदी बहिनीहरूले पनि नजानिदो पारामा आफ्ना पुरुषमाथि हिंसा त गरिरहनु भएको छैन अब कतिपय पुरुष महिला हिंसा अगर घरेलू हिंसा को विरुद्ध में तर अब प्रस्तुत करना लगे नाटक मैले गलती गरे कि क्या होने पीछे महसूस कर एकजा पुरुष को कथ म त बुझ्नै सक्दिनँ के अहिलेसम्म आधा रात लाग्छ तँलाई यही पनि भ्याए भन्नु न दिनभरि मेलो गरेर आकि त हुने कान्छोलाई बल्ल खुवाएर सुताएँ र पो यहाँ भान्सामा पस्न पाएँ कि त भ्याई कि भ्याइन पनि बुझ्नु पर्यो नि कहिले काहीँ त यसका कुरा तात पकाउने काम पनि भ्याइ नै कहिले भनेको छु र मैले तपाईँलाई भात पकाउनु पर्यो भनेर एकछिन बस्नु न म पकाइहाल्छु नि तपाईँलाई भोक लाग्यो होला भनेर पो हतार हतार गर्दैछु त्यहाँ म गरेसु हतार झन्सारोमा साथीहरूले बस अरू पनि खा भन्दै थियो रातभरि धोकेरै बसेको भए भइहाल्थ्यो त किन आइरह तँलाई त म घरै नआए चाहिँ हुन्थ्यो नि आफ्नो सुर गर्नु पाउँथिस् होइन मैले आफ्नो सुर के गरेको छु र अहिलेसम्म के चेन्ज गरेको छु र मैले भन्नु त के गरेको छु यही घरलाई राम्रो होस् भनेर रात दिन नभनी खटेको छु एक दिन राम्रो लुगा चाहियो भनेको छैन एक दिन मिठो खानु पर्यो भनेकै छैन राम्रो लामो मिठो खाना त त्यही अनुसारकोतिर बिहोरा हुनु पर्यो नि एउटा भात बगाएको छैन आधा रात गइसक्यो हजुर राम्रो लगाउने मिठो कानी अझ बोल्छ अझ बोले के अरे के गर्छु भइहाल्छ नि के अरे के अरे फेरि मलाई भात पकाउनु भन्ने त भाँडा पनि मैले माझ्नुपर्ने होला होइन मैले सबै यो चुलो चौको गर्ने हो भने तेह्र चाहिँ काम के हो नि झ्याला आउँछ यसरी औँला टोकेर बस्नुहोस् हजुर ए भगवान् कसरी चाहिँ जीवन काट्नु होला मैले यस्तो मान्छेसँग सुन त हिजो त्यहाँ बजार जाँदा लुगा अलिक मैले ज़, लड़े थिएँ त्यहाँ धोएर राखेँ है हुन्छ तर भ्याउँदिनँ कि अहिले त के अरे मुखाले, अरे म खाले के भने कि तैँले आज आफू बिरामी पनि छु पानी देख्दा पनि सृङ्गो गर्ने भएको जिव जिउ फेरि भात पकाएर खाएर उहाँ धान गोड्ने मेलो पनि भ्याउँछ मैले होइन कतिसम्म मातिन सकिएँ कि त मैले यही घर लुगा धेरै बसौँ होइन अनि यत्रो घर चलाउने पैसा चाहिँ आकाशबाट धर्छ कि तैँले गर्छ घरको बन्दोबस्त मैले सरलाई भनेको पनि त होइन आज एक दिनलाई भनेको सन्चो नभएर पो त अँ एक दिनलाई भनेपछि अर्को दिन पनि बनिल नि जो भात लगा भन्थे आज लुगा त बन्दै थिएँ अब भोलि भाँडा माझ पर्खिँदै त्यहाँ थरथरीका लुगा धोइदिए नोकर बनाउने सोचे कि तैँले मलाई हैन मेरो ज्यान चाहिँ मान्छेको होइन मलाई चाहिँ बिमार लाग्दैन है लाग हो अरू केही पनि होइन तैँले मलाई हेप्पी के मला माया गर्यो घरमा पैसाको खाँचो बनाएन भनेर माथि कि त न्यु खोजिएस मसँग कस्तो खालको माया गरे अब तपाईँले गोदी गोदी हजुर मुखमुखै लागे होइन सधैँ मुखमुखै लाग्छ यस्तो लोग्नेसँग कसरी बोल्नुपर्छ भने थाहा छ नि तलाई कचाकुचो अब त्यही त बाँकी छ नि यतिका दिन दुई दुईवटा छोराछोरी हुँदा नि तपाईँले मलाई चिन्नु भएन कति खोट्यौँ म के गरौँ मैले बिहानदेखि बेलुकासम्म काममा हुन्छु नो नखानको ठेगा नसुत्नको ठेगान तपाईँको सेवामा पनि के कमी गरेको छु र मैले मलाई यत्तिकै सजाय दिनुहुन्छ तपाईँ बरु मलाई मारिदिनुहोस् एक दिन होइन दुई दिन होइन सधैँ कति खपू म दिनदिनको पिटाई गालीसँग म त फुटेला भइसके कि ए भगवान् मलाई लैजाउँ बरुसम्म मानिस मात्रै मैले जाने आएको छु त्यो अरू रहेछु मलाई भगवान्ले लान्छ कि कसले लान्छ देखाइदिन्छु त्यो ठुला कुरा गरिदिन्छ अरे कोही छ नि त कहाँ मनी छ त्यो मात्र अङ्कल घरमा त कोही पनि हुनुहुन्न कि काकीले चाबी दिएर जानुभएको छ मेरा छोराछोरी त काकीले सँगै लिएर लिए जानुभयो अब म बस्न सक्दिनँ छोड पत्रको लागि निवेदन दिन्छु अनि मात्रै कुरा गर्छु भनेर जानुभएको छ अनि माइततिर जानुभएको कि के हो जाने बेलामा त घरलाई हेरेर कतिबेर रुनु पनि भयो तपाईँले के गर्नुभएको थियो कु नि झिस्किने कुरा नगर्दा केटा हिन्दिदेखि छैन मेरो स्वास्थ्य हो त म त्यसलाई धेरै अगाडिदेखि चिन्थ्यो तपाईँले पनि अति गर्नुभयो नि त अहिलेसम्म त उहाँले कति सहनुभयो सहनुभयो गाउँको सबैले त्यसै भन्छन् सबैलाई थाहा भएको कुरो हो त्यसरी राम्रो काकीलाई लखटेर कसरी बस्नुहुन्छ यस्तो गर्नु खोइ ल भात पकाएर खानुहोस् मजा लागेँ नमस्कार गरे नमस्कार कतिख्नु जयसा यतिका दिन घरमा एक्लै परे साह्रै गाह्रो हो खानको ठेगान नबस्नुको ठेगान छोराछोरी यिन्दिरा साह्रै सम्झना आयो क्या के गर्नुहुन्छ त ऊ यस बुद्धि पुर्याउनु भएन छोरी त जसरी छुट्टिएर बस्छु भन्छ अदालतमा मुद्दा पनि हालिसकेको छु मैले नि अब सक्दिन भने मैले के गर्नु मलाई लागर भने गाउँका सारा मान्छेले नि मलाई नै दोष लागे मलाई नि गल्ती नै गरेऊ भन्ने चाहिँ लाग्यो एकपल्ट इन्दिरासँग कुरा गराउनु भयो महिला सम्झी कानुन अप्ठ्यारो छ भने तपाईँलाई थाहा थिएन घरेलु हिंसाको आइन थाहा थिएन तपाईँलाई हँ तपाईँले त आफ्नो स्हानी भने पेट्न गाली गर्न बना त गर्नुभयो त गल्ती भो बाबा एकपल्ट बोलाइदिनु निरालाई यसो पुरा गरौँ भेट्दिनँ भन्छ के गर्नु मैले तै पनि एकछिन पाउनुहोस् हेरिन्दिरा मैले जे गल्ती गरेँ फेरि मुद्दा किन हालेँ कि आखिर म तिम्रो श्रीमान हुँ एड गर्छौ मुद्दा पनि फिर्ता लियो मैले मुद्दा हालेँ कि छैन हालनी तयारी चाहिँ गरेको थिएँ एउ राम्रो गर्यो अब किन मुद्दा हाल्न पर्यो हेर मैले यत्तिका दिन एक्लै बस्दा धेरै कुरा भोगिसकेँ तिमीलाई गरेको व्यवहार मलाई भित्रभित्र पोल्दैछ कि फेरि अर्को बेजत किन गराउँछौ मेरो भन त भिड मैले तिम्रो महत्त्व साँच्चै बुझेको छु पुलिस अदालत नजाउँ कि त्यसले तिमीलाई र मलाई नै राम्रो गर्दैन अझ बाँकी यत्तिका जिन्दगी त छ नि किन छुट्टिएर बस्नु पर्यो ठिकै छ नि त सोध्छु म यसबारेमा के सोच्नु पर्यो म लिन आएको छु ल खै कता छन् छरछरी थार लिएर जाउँ उतै बसौँला पहिला कुरा सोध्छु अनि कुरा गरौँला मैनालीले र अभिनय गर्ने कलाकार हुनुहुन्थ्यो प्रभाकर नेउपाने अन्जु देउजा रामबाबु रेग्मी प्रकेश सिन्धुलिया हिमसाले घर परिवार र सम्बन्धलाई कस्तोसम्म बनाउँदो रहेछ यदि यो नाटक कि पात्र घर छोडेर नहिँडेकी भए ती पुरुषले आफू गलत छु भनेर नबुझ्ने पो थिए कि यो सबै कुरा बुझ्न ती महिला पात्रलाई घरेलु हिंसा सम्बन्धी ऐनले साथ दिएको हो भन्ने मलाई लाग्छ यदि त्यो नभइदिएको भए त्यत्रो आँट गरेर अदालतसम्म जाने कुरा कहाँबाट सोच्न सक्थिन् तिनले परिवारभित्रै मिलेर बस्न को चाहँदैन तर हरेक कुरा सहनुको पनि हद हुन्छ अनि गर्नुको पनि हद हुन्छ सोच्नुहोस् त तपाई पनि घरेलु हिंसाबाट पीडित हुनु यदि त्यस्तो हो भने यसको लागि तपाईँलाई राज्यले कानुन बनाइदिएको छ त्यसैले यसको विरूद्ध बोलाउ त्यसका लागि कानुनले तपाईँलाई सघाउँछ आज चाहिँ हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले घरेलु हिंसा ऐन र यसको पृष्ठभूमिमा रहेर उजुरी परेका केही मुद्दाहरूको विषयमा तपाईँलाई सुनायौँ कार्यक्रम सुनिसकेपछि तपाईँलाई केही भन्न मन पक्कै लागेको छ होला हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि हाम्रो नम्बर पाँच पाँच पठाउनुहोस् तपाईँका कुरा हामीलाई सोह्र साठी जुनसुकै बेला रेकर्ड गराउन सक्नुहुन्छ यसमा फोन गर्दा पैसा लाग्दैन तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ हाम्रो पेज हो डब्लुडब्लुडब्लु डट फेसबुक डट कम स्ल्यास नेपाल यो कार्यक्रम हाम्रो वेबसाइट www.afn.org.np डब्लु डब्लु मार्फत तपाईँ चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आजलाई कार्यक्रम यति नै आउँदो शुक्रबार र शनिबारको नेपाल अर्को विषयका बारे छलफल गर्न आउनेछौँ आजलाई नेपाल उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई विदा हुन्छु नमस्कार रेडियो अर्पण पार्ट सय चार थोप्लो पाँच मेगा मामु दादालाई फोन गरेर सिक्री पठाइदिनु भनिसन विदेश किन विदेशबाट पठाइदिए भन्नु